उज्यालो नाइन्टी नेटवर्क मार्फत देशभरिका विभिन्न स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको कार्यक्रम श्रुति सम्वेगमा प्राविधिक साथी दिनेश निरोलासँगै म अच्युत घिमिरे बुलबुलको स्वागत छ श्रुति सम्वेकको शुक्रबारको श्रृङ्खलामा हामीले तपाईं समक्ष केही सातादेखि दुर्गा घिमिरेको कृति उनको सम्झनाको वाचन सुनाइरहेका थियौं दुर्गा घिमिरेको कृति उनको सम्झनाको वाचन गएको शुक्रबारबाट हामीले पूरा गर्यौं यो वाचन सँगै पूर्व उद्घोष गरे अनुरूप आज हामीले दुर्गा घिमिरे उनको, कृति, उनको सम्झनाको कृतिकार स्टुडियोमा निम्त्याएका छौत छ लामो समय राजनीतिको पनि अनुभव गर्नुभएको अब अहिले साहित्यमा पनि देखा पर्दै पर दे हुनुहुन्छ अलि अगाडिबाटै पर्नुभएको हो विशेष यो उनको सम्झना अहिले चर्चामा भएको हुनाले मैले यससँग पनि जोडे र समाज समाजसेवामा पनि लाग्नुभएको छ यो तिनवटा व्यक्तित्वलाई कसरी जोड्नुहुन्छ अब मलाई लाग्छ मेरो सुरुको दिनमा भनौँ अब विद्यार्थी जीवनमा राजनीतिमा एकदमै सक्रिय भएँ र विशेष गरी त्यतिखेरको बेलामा रान्तिमा लाग्नु त्यति सजिलो थिएन र त्यो रायन्तीमा लाग्दाखेरि पुलिसको कुटाइ पनि खानु पर्यो र तेह्र महिना जेल पनि बस्नु पऱ्यो र त्यो एउटा अत्यन्त नै ऐतिहासिक मेरो जीवनको घटना थियो र त्यसपछि अब म मेरो बिहापछि एकतिस सालपछि चाहिँ म पूर्ण रूपमा समाजसेवामा नै लागेँ र त्यसपछि अब लेखनको कुरा गर्दाखेरि चाहिँ अलिअलि थोर थोड़ थोरै लेख्ने चाहिँ मेरो मान्ने थियो तर धेरै मैले प्रकाशित पनि गर्न सकेको थिएन जस्तो म अब एउटा कविता सङ्ग्रह पनि मेरो अर्को हप्तामा निस्किँदैछ र मलाई लाग्छ यो तिनै कुराहरूमा चाहिँ मैले कुनै ठाउँमा कुनै समयमा धेरै समय, समय दिएँ जस्तो अहिले मैले दिएको मुख्य समय चाहिँ समाजसेवा नै हो र विगत तिस वर्षभन्दा बढी समयदेखि नै म एउटा महिला मा हरूको उद्धार स्थापना पुनस्थापनादेखि लिएर महिला अधिकारको विषयमा वकालेत गर्दै गएँ र त्यो चाहिँ धेरै समय मैले त्यसमा दिएँ र अहिले चाहिँ मलाई के भने विगत यो जुन उनको सम्झना लेखेँ त्यसपछि मलाई लेखनमा एकदमै रुचि बढेको छ पहिले भन्दा हुन त त्योभन्दा अगाडि पनि मैले जेलको सम्झना लेखेको हो अरू पनि मेरो धेरै प्रकाशित कृतिहरू छ मलाई लाग्छ यो तिनटै कुराले चाहिँ वास्तवमा धेरै आत्मसन्तोष दिँदो रहेछ किनभने जुन जेलमा जुन जीवन बिताएँ त्यतिखेर जुन प्रजातन्त्रको निम्ति लडाइँ रहेँ त्यसबाट पनि मलाई एउटा प्रेरणा दियो समाजसेवा पनिबाट पनि म धेरै प्रेरित भएँ र अहिले लेखन छ लेखनले मलाई अझ धेरै ओर्जा दिइरहेछ भनेपछि तिनवटै क्षेत्रबाट सन्तुष्टि पाउनु हजुर म उनको कृतिमा प्रवेश उनको सम्झनामा प्रवेश गर्नुभन्दा अगाडि यो पुस्तकमा तपाईँले समर्पणमा जगदीश सर को फोटो राख्व लेख् मेरे आंसू को मसीले तिमी लेख्य ले अंतर्मन को यात्रा के आंसू नसुक्त मैं लेखे ले ले उनको समझना मेरो श्रीमान जगदीश जसले मेरो जीवन को हर गोरेटो सुख दुख मा साथ दिए सदै मैं हौसला और प्रेरणा दी रहे मेरे प्रेरणा और पथ प्रदर्शक श्रद्धा का साथ समर्पण करद् भ उनको समझना को मैं कई रिव्यू पढ़ने मौका पा थे एक किसिमें इसलिए शोक बिस्तार कम कर दैनिक दिनचर्यामा आउनलाई नर्मलाइज गर्छ भन्ने खालको पनि रिभ्यूहरू थियो केही महसुस गर्नुभयो लेखिसकेपछि आफूलाई हल्का भएको केही महसुस भयो एकदमै धेरै हल्का भएको मैले महसुस गरेँ किन भन्दाखेरि अब जुन किसिमले एउटा जगदीशीको असामायिक नै भन्नु देहावसान भयो त्यसपछि मलाई एउटा ठुलो पीडाको अनुभूति भयो र त्यो पीडाले त मलाई ला लाग्छ मानसिक एकदमै मलाई चाहिँ कसरी उठेर मैले काम गर्न सक्छु भन्ने कुरा त मैले कल्पना पनि गर्न सकेको थिइनँ र अठार दिनको दिन, दिन म घरबाट निस्केँ किनभने एउटा अन्तर्राष्ट्रिय दाती संस्थाको प्रमुखले चाहिँ मसँग भेट्ने उहाँले चाहिँ बोलाउनु भएको थियो र त्यसपछि म उठेपछि उहाँसँग भेटेँ र अफिसमा मलाई केही काम गर्न पनि बस्दा मन पनि नलाग्ने चुप्प बस्ने र त्यसले चाहिँ मभन्दा पनि मेरो अफिसका साथीहरूलाई धेरै पीडाको अनुभूति भयो र उहाँहरूले चाहिँ होइन अब म लेखी पनि रहने बेला बेलामा अब कान्तिपुरमा पनि म लेखिरहन्छु अरू गोर्खापत्रमा पनि लेखेँ र मधुपर्गमा पनि त मैले चार वर्षसम्मै लेखेँ त्यो सबैलाई ले थाहा छ कि म लेख्छु भनेर र मेरो चाहिँ त्यो पीडालाई चाहिँ बिर्सनको लागि लेख्नुपर्छ भनेर उहाँहरूले मलाई चाहिँ कलम र कापी नै एउटा भनौँ न टेबलमा ल्याएर मलाई उपहार दिनुभयो अनि मैले त्यो लेख्न थालेँ र लेख्दा पीडाको पनि अनुभूति भयो हल्काको कुरा गर्नुहुन्छ पीडा असङ्ख्य पीडाको अनुभव भयो किनभने त्यहाँ कति कुराहरू जगदीशको स्मृतिहरू गाँसिएका छन् होइन त्यसलाई लेख्दा त म धेरै मलाई गाह्रो भयो तर लेख्दा लेख्दै पनि मैले जहाँ मेरो कलम रोक्यो त्यहाँबाट अगाडि मैले कलम बढाउनु पनि सकिनँ तर लेखिसकेर जब यो बाहिर आयो त्यसपछि चाहिँ मलाई अलिकति धेरै एउटा भनौँ न सुखको अनुभूति यस कारणले भयो सुखको त कुरा हुँदै होइन तर पनि लेख्दाखेरि आफ्नो मनको कुराहरू कसैलाई भन्दाखेरि त्यसले ते, सन्तोष हुन्छ हुँ। मलाई सन्तोष भयो अनि त्यसपछि पढेर साथीहरूले साथी जुन किसिमको प्रतिक्रिया दिनुभयो जुन किसिमको हौसला दिनुभयो अनि म अझ प्रेरित भएँ अनि त्यसपछि मैले एउटा मेरो कवितासँग निकाल्ने नै क्रममा थिएँ अनि त्यसपछि मैले त्यसमा काम गरेँ किनभने त्यो त्यसैको प्रेरणा हो कि ऊर्जा त्यसले मलाई दियो अनि त्यसपछि चाहिँ मैले त्यो अहिले प्रेसमा गइरहेछ र रा त्यसपछि मेरो एउटा विचार के छ भने अब तेस्रो पनि म कृति यही एक वर्षभित्रमा प्रकाशित गर्छु जो चाहिँ नितान्त बेग्ले हुन्छ यहाँ चाहिँ मैले आफ्ना अनुभूति आप्ना पीड़ा पोखे अब मेरो अर्को जुन लेखन करीब करीब आ, एक डेढ़ दुई महीना में आसमें अरू महिला जो पीड़ा में गुजरिक जो बेची को बलात्कारआबी एड्स जिसमें मैं एकदमै निरन्तर रूपमा धेरै वर्षसम्म उनीहरूको कथा र व्यथालाई नजिकैबाट अनुभूति गर्ने अवसर पाएँ त्यो पनि आउँदैछ मलाई लाग्छ यो सबै लेखनबाट चाहिँ अलिकति मनमा हल्का हुन्छ बिजी पनि हुन्छ नभए के गर्ने त घरमा किनभने घरमा त अब गएपछि त सबै जगदीजीको स्मृति छ हरेक ठाउँमा हरेक पाइला पाइलामा हरेक क्षण त्यो स्मृतिमा आइ रहन्छ अनि त्यही कारणले चाहिँ मैले लेख्ने किन गर्दछु भन्दाखेरि त्यो स्मृतिलाई एकछिन भए पनि बिर्सेन त त्यो बिर्सिने छैन यति गहिरो गरी चाहिँ छ मसँग तर पनि केही न केही चाहिँ एउटा भनौँ न सान्त्वना हुन्छ र अर्को मैले लेख्न खोजेको कारण के थियो भन्दाखेरि जगदीशको जुन एउटा इच्छा हो उनले जीवन भ जीवनयात्रा उनको साहित्यबाटै सुरु भयो र अन्त पनि साहित्यबाट लेख्दा लेख्दै नै भनौँ न त्यो उनको अत्यन्त प्यारो विषय भएको हुनाले मलाई लाग्छ त्यो उनको खुसीको लागि पनि लेख्नु पर्यो म यहीँनिर प्रश्न सोध्नु लाग्दैछु जस्तो साहित्यमा जगदीशसँग तपाईँ आबद्ध नहुनुभएको भए साहित्यमा आउनुहुन्थ्यो कि आउनुहुन्थेन लेखनीमा आउनुहुन्थ्यो कि आउनुहुन्थेन म आउँथे रुचि किन किनभने जगदीशसँग बिहान नगरिकन मैले जेलको सम्झनाको ड्राफ्ट लेखेको ड्राफ्ट पहिले नै भइसक्यो र मैले नछपाउन सकेको कारण के थियो भने त्यतिखेर पञ्चायती व्यवस्था थियो र जुन किसिमको मैले त्यहाँ लेखेको छु जेलको भित्रको पीडाहरू र एकदमै कडा थियो त्यतिखेर भनौँ न जेलबाट त्यो मैले लेखेको ले पानडोपी निकाल्नलाई पनि मलाई गाह्रो भएको थियो मैले मेरो बेडमा ओछ्यानमा होइन त्यो जुन बेडिङहरू बाँध्छ त्यसभित्र लुकाएर लिएर आएको किनभने पञ्चायत व्यवस्थामा त यी सबै कुराहरू स्वतन्त्रताको कुरा मानवाधिकारको कुरा गर्नु धेरै गाह्रो थियो तर के भने जगदीशजीसँगको सांगा सङ्गतले म परिमार्जित भएँ त्यति चाहिँ मैले भन्नुपर्छ कि किनभने अब साहित्यको अब, अब जगदीशजी पारकी र कस्तो लेख्नुपर्छ भन्ने कुरा मलाई सिकाउनु भयो कि जस्तो भनौँ अब हामी त लामो लामो सेन्टेन्सहरू लेख्ने लाउजी कि त्यस्तो किसिमको अब त्यो छोटो छोटो गर्ने र थोरै धेरै कुराहरू भन्न सक्ने शब्दहरू यो सबै कुराहरू चाहिँ मलाई लाग्छ उहाँबाट नै मैले सिकेको हो धेरै कुराहरू जस्तो तपाईँको राजनीति छोड्दैन तपाईँसँग कुराकानी गरिरहँदाखेरि पहिले तपाईँले लामो समय सङ्घर्ष गर्नुभयो राजनीतिको लागि हजुर अब अहिले महिला समावेशीकरण र समानताको ठुल्ठुला नारा देशमा चलिरहेको बेलामा यही पुस्तकभित्र सन्दर्भ आउँछ रामेसापमा तपाईँलाई टिकटको लागि जगदीश सरले पनि र तपाईँ आफूले पनि पहल गर्नुभएको थियो तर टिकट पाउनु भएन यद्यपि तपाईँहरूको यहाँ परिस्थिति बिग्रेको भएर त्यो टिकट पाएको भए पनि अर्थ थिएन थिए नपाउनुले चाहिँ नेपालको राजनीतिक अवस्थामा महिलाहरूको पहुँचलाई कसरी हेर्नुहुन्छ तपाईँ आफै महिला कर्मी पनि भएको हुनाले मैले यो प्रश्न सोधेँ हजुर जस्तो कस्तो भने मैले अहिले त मेरो त्यस्तो ते चाहना पनि होइन किनभने मलाई पटक पटक टिकटको निम्ति अप्रोच भएको होइन जिल्लाबाट पनि भएको हो र यहाँ पनि धेरै साथीहरूले चाहिँ राजनीति छोड्नु हुँदैन किनभने राजनीति त मैले प्रशस्त लगानी गरेँ र त्यो परिवेशमा गरेँ जुन बेला राजनीतिको रघच्चारण गर्न गाह्रो हुन्थ्यो होइन र अहिले चाहिँ के भने जगदीशजीलाई मलाई लाग्छ भित्र मनमा उहाँलाई थाहा थियो होला कि म अब रहन्न र मैले एउटा एकदमै राजनीतिमा सक्रिय महिलालाई बिहा गरेर लिएर आएँ समाजसेवातिर लगाएँ सायद अब उसलाई त पीडा मेरो अभावमा त पीडा हुन्छ त्यसैले मलाई लाग्छ ला राजनीतितिर रा लाग्यो भने चाहिँ सायद उसले पीडाहरूलाई बिर्सन सक्छ कि भनेर होला उहाँले नै पहल गरेको हो म त के भने उहाँ अस्पतालको बेडमा हुनुहुन्थ्यो त्यतिखेर बेडबाट नै उहाँले फोन गरेर भन्नुभयो धेरैलाई कि दुर्गालाई योपालि लिएर आउनु पर्यो सभासदको लागि र वास्तवमा मेरो नाम शिवारिजबाट पनि आएको हो यहाँ मात्रै काटिएको यहाँ माथि काटिएको र मलाई कस्तो लाग्छ भने मलाई हामी जस्तो मान्छेहरूले जसले महिला अधिकारको निम्ति वकालत गर्छौँ र अर्को ब्याकग्राउन्ड के भने म त ल पनि पास गरेको का मान्छे कानुनी रूपमा कस्तो कुराहरू राख्नुपर्छ भन्ने पनि मलाई थाहा छ तर यतिको हामी जस्तो मान्छेलाई चाहिँ जस्तो भनौँ लास्टमा नाम कटियो र जसले अहिले कस्तो छ भने रान्तिमा मैले म जहिले पनि भन्छु अहिले चाडा यमको प्रभुत्व छ जस्तो मनी मसल मेनिपुलेसन र माफिया र हामी त्यो सबै कुरा त हामीसँग छैन पैसा पनि छैन महिलाहरूको हातमा है अब माफिया पनि हामीहरूसँग छैन देखिहालमा तपाईँले अहिले दे राजनीतिक दलहरूभित्र कसरी माफियाहरूको पाउँछ र पैसा त्यसपछि मेनिपुलेसन पनि गर्न सक्दैन महिलाहरू र त्यही कारणले गर्दा र फेरि अहिले अर्को कुरा के देखेको छ भने त्यसमाथि पनि मैले जोड्नु जोड्छु कि नातावाद कृपावाद र थैलीवाद अहिले मैले भर्खरै एउटा आर्टिकल नै लेखिरह लेखेको छु त्यसमा यही कुरा राखेको छु किनभने अब हामीहरू त स्वयं रान्तिमा आफू होमिएको मान्छे हो कसैको छोरी रान्तिमा लागेको नेताको छोरी पनि होइन नेताको स्वास्नी पनि होइन हामी आफै नै जुन बेलामा देशमा असहज परिस्थिति थियो जनताका मौलिक अधिकारहरू खोसिएका थिए त्यतिखेर देशको स्वतन्त्र र प्रजातन्त्रको निम्ति लडेको मान्छे हो मलाई लाग्छ यस्तो मान्छेलाई राज्यले पार्टीले चाहिँ मूल्याङ्कन गर्नुपर्ने हो तर के भने त्यो मूल्याङ्कन गर्ने परिपाटी छैन यो परिपाटी भएको भए चाहिँ मलाई लाग्छ देश हाम्रो उँभो लाग्थ्यो अहिले त उँभो लाग्थ्यो उँधो उँधो गइरहेछ हामीसँगै विकासमा अगाडि बढेका देशहरू चाहिँ कहाँबाट कहाँ पुगिसकेका थिएँ म अस्ति म रुवान्डाको पढिरहेको अब त्यो देशमा अहिले छप्पन महिला रान्तिमा छ होइन हामी जस्तै देश त हो नि अझै अविकसित देश, देश। किनभने त्यहाँ एउटा कमिटमेन्ट छ पिपुलको कि विकास गर्नुपर्छ यहाँ त ल्याक अफ कमिटमेन्ट कि त्यसैले मलाई लाग्छ अब त्यो कुराहरू भएन जुन कुरा इच्छा गरिएको थियो भएन त्यो नभएर पनि मैले त्यसमा दुःख माने पनि छैन किनभने मैले जे गरिरहेको छु महिलाहरूको सशक्तिकरणको लागि महिलाहरूलाई आत्मनिर्भर बनाउने महिलाहरूलाई हिंसाबाट मुक्त गर्नको निम्ति मैले व्यापक रूपमा मेरो कुनै चुनाव क्षेत्रमा होइन कि देशव्यापी रूपमा जहाँ हिंसा छ जहाँ महिलाहरूको पीड़ा छ त्यसमा काम गरिरहेछु नि त्यसैले मलाई लाग्छ ला त्यति हुन नपाएकोमा अफसोस छैन तर मलाई दुख लाग्छ कि हाम्रो रातिमा देखिएका विकृतिहरूलाई मलाई लाग्छ अन्त गर्नुपर्छ जस्तो लाग्छ म फेरि उनको सम्झनातर्फ नै फर्कन्छु दुई हजार साल वैशाख तीस गति धरानमा जन्मिएकी दुर्गा घिमिरेले त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा एमए र बीएल गर्नुभएको छ यसै पुस्तकको अन्तिम पातोमा लेखेको छ यो उनी कलेजमा पढ्दादेखि प्रजातान्त्रिक आन्दोलनमा संलग्न हुनुभयो उहाँले 2020 को बीसको दशकको विद्यार्थी आन्दोलनमा सक्रिय नेतृत्व प्रदान गर्नुभयो र तेह्र महिना जेल पर्नुभयो उहाँ दुई हजार छब्बिस सालमा त्रिभुवन विश्वविद्यालय भी विद्यार्थी युनियनको कोषाध्यक्ष दुई हजार सत्ताइस सालमा नेपाल विद्यार्थी संघको संस्थापक सदस्य तथा दुई सालमा नेपाल विद्यार्थी संघ मोरङको अध्यक्ष हुनुभयो वहाँ दुई हजार तेत्तीस सालदेखि सामाजिक सेवामा संलग्न हुनुभयो र दुई सालमा हिंसा पीड़ित महिलाको लागि काम गर्ने पहिलो संस्था एबिसी नेपालको स्थापना गर्नुभयो जसमार्फत हिंसा पीडित बालिका र महिलाको पुनस्थापना तथा मानव र महिला अधिकार कार्यमा संलग्न हुनुभयो उहाँले सन् उन्नाइस सय चौरानब्बेमा बेजिङमा भएको अन्तर्राष्ट्रिय महिला सम्मेलनमा नेपाली गैर संस्थाको टोलीको नेतृत्व गर्नुभयो उहाँ राष्ट्रिय र अन्तर्राष्ट्रिय महिला तथा महिला अधिकार सम्बन्धी संस्थाहरूमा संलग्न हुनुहुन्छ दुर्गा घिमिरेका अरू कृतिहरूमा जेलको सम्झना शक्ति गीति क्यासेट महिला जागरण सम्बन्धी गीतहरूको सहलेखन तथा गायन चेलीको आवाज गीति नाटक गोपाल योजनको संगीत संयोजनमा प्रदर्शित चेलीको कथा र व्यथा केही अनुभव र अनुभूतिहरू बेचिएका चेलीका मार्मिक कथाहरू नेपालमा महिलामाथि हुने हिंसा लेख संकलन राष्ट्रिय र अन्तर्राष्ट्रिय गोष्ठीहरूमा दर्जनौं कार्यपत्रको प्रस्तुति महिला सम्बन्धी एक सय जति लेखको प्रकाशन रेस्क्यू रिहाविलेशन एण्ड रिइन्टिग्रेसन एबीसी एक्सपिरियन्स भनेर यी पुस्तकहरू प्रकाशित भइसकेका छन् उनको सम्झना जसको बारेमा हामी अहिले चर्चा गरिरहेका छौं अर्को चाँडै निस्कँदैछ भनेर हामीलाई अहिले भर्खरै थाहा भयो निकाल्दै हुनुहुन्छ चाँडै शुभकामना त्यो पुस्तक राम्रो भएर आओस् यस पुस्तकभित्र उनको सम्झनाभित्र उहाँले विभिन्न शीर्षकमा जगदीश घिमिरेसँगको सम्झना र आफ्नो सहजीवनलाई उतार्नु भएको छ यो पुस्तक कतिप्रति निस्केको थियो सुरुमा यो दुई हजारप्रति निस्किएको अब अहिले चाहिँ एक हजार प्रति छ फिर अर्क दोसो संस्करण आईसको इस जगदीश घिमिरी प्रतिष्ठान ने नाम जगदीश घिमिरी फाइनें पर्सनली करना अभी वितरण कह एजुके बुक हाउस अब आम मैले देशभरी जहां कहीं कि कहाँ सम्पर्क एजुकेसनल बुक हाउसमा के अरे चमलमा हजुर उहाँहरूले पहिले पनि जगदीशीको किताबहरू उहाँहरूबाट नै वितरण भएको हुनाले उहाँहरूबाट हुन्छ र केही चाहिँ मैले अलिकति चाहिँ एबिसीमा पनि राखेको छु र इच्छा हुनेले एबिसी नेपालमा पनि किन्न चाहन्छ एबिसी नेपालको कार्यालय कोटेश्वर हजुर हजुर र एजुकेसन बुक हाउस कान्तिपथको सम्पर्क नम्बर चाहिँ शून्य एक काठमाडौँको कोड भयो चार दुई चार दुई चार दुई दुई तिन चार एक नम्बर रहेको छ उनको सम्झनाको वितरक मैले यो पुस्तकमा हेरेर यति कुरा बताएँ अब म फेरि सन्दर्भ तपाईँहरूकै सहजीवनसँगै जोड्छु मृत्युको मुखमा पुगिसकेको भन्ने थाहा पाइसकेपछि जुन सङ्घर्ष जीवनसँग गर्नुभयो जुन मृत्युसँग लडाईँ गर्नुभयो जगदीश घिमिरेरीले त्यसको स्पष्टतर साक्षी तपाईँ हुनुहुन्छ होइन एउटा व्यक्ति त्यसरी फाइट गर्न सक्ने सबलताको लागि चाहिँ के के चिज जरुरी हुँदो रहेछ तपाईँको अनुभवमा अब सबभन्दा ठुलो त आत्मबल नै हो जस्तो मलाई लाग्छ को जस्तो भनौँ जसरी यो असाध्य रोग जसको कुनै उपचार नै छैन त्यसमा उहाँले चाहिँ दरिलो आत्मबल दिनुभयो हुन त उहाँ धेरै आध्यात्मक पनि किताबहरू पनि पढ्नुभएको थियो जीवन र जगतबारे उहाँलाई धेरै राम्रै थाहा थियो पटक पटक उहाँले रोग नलाग्दा पनि गीताको कुराहरू गर्नुहुन्थ्यो नि अब जस्तो भनौँ यो शरीर भनेको लुगा जस्तै हो के कपडा जस्तो यसरी हामी फेर्छौँ त्यसै गरी चाहिँ फेरिन्छ त्यसैले मृत्यु रलाई चाहिँ त्यति दुःख मान्नु पर्दैन यी सब कुराहरू धेरै अध्ययनशील भएको हुनाले मलाई लाग्छ उहाँले त्यो कुरा बुझ्नु भएको थियो र दरिलो आत्मबल दिनुभयो मलाई लाग्छ त्यो दरिलो आत्मबल नभएको भए उहाँ यति लामो रोग लागिसकेपछि पनि आठौँ वर्षमा उहाँ जानुभयो त्यो दरिलो आत्मबल दिनुभयो र जीवनलाई सर्को कुरा सक्रिय सक्रियता जस्तो अब जस्तो था था था था के गर्ने त भन्ने कुरामा उहाँले जस्तो रोग भयो र मैले त रोगलाई यस्तै त मर्सु भने त मनमा थाहा तर के भन्दाखेरि उहाँले लेख्नुपर्ने कुरा धेरै मनमाहरू थियो कि किनभने जब हाम्रो बिहा भयो त्यसपछि उहाँको एउटा पुस्तक निस्क्यो सन्तान भन्ने अनि त्यसपछि चाहिँ उहाँ धेरै अन्तर्राष्ट्रिय जायदमा जाँदाखेरि चाहिँ लेखनबाट चाहिँ अलिकति उहाँ विमुख जस्तो हुनुभएको थियो र पटक पटक चाहिँ उहाँ भन्नुहुन्थ्यो कि मैले लेखनबाट विमुख भएको छु तर म यस्तो किताब लेख्छु त्यो अमर हुन्छ अनि चा। त्यसपछि चाहिँ मलाई लाग्छ उहाँ लेखनमा बिरामी भइसकेपछि मनमा लागेको कुरा त धेरै छ अब कसरी भन्ने के भन्ने त्यसैले उहाँले चाहिँ त्यो अन्तर्मनको यात्रामा सबै कुराहरू लेख्नुभयो त्यहाँ हेर्नुहोस् न अब के कुरा छैन र होइन जीवन र बारे पनि छ त्यहाँ आफूले गरेको कामहरूबारे पनि छ आफ्नो जीवन दाम्पत्य जीवन घर परिवार होइन अनि साहित्यमा उहाँको चाहिँ प्रवेशको कुरादेखि लिएर देशको रान्ति सबै कुराहरू छ कि मतलब त्यो एउटा किताबमा चाहिँ यति धेरै कुरा उहाँले लेख्नु भएको छ कि यो विभिन्न पाठकको बिच यो पपुलर भयो होइन अब स्कुल जाने विद्यार्थीहरूले पनि विकास कर्मीले पनि राजनीति गर्नेहरूले पनि साहित्यकारहरूले पनि साहित्यको कति कुराहरू छ त्यो भएर त्यो लेखनले उहाँलाई चाहिँ एउटा ऊर्जा दियो अब लेखन ले लेखिसकेपछि ले फेरि यो पुस्तक यति विघ्न चर्चामा आउँछ भन्ने कुरा पनि कल्पना पनि गरेको थियो अनि त्यसपछि चाहिँ उहाँको पाठकहरूको बीच साहित्यकारहरू बीच जुन किसिमको चाहिँ साहित्यकारहरूले र पाठकहरूले जुन किसिमको उहाँसँग प्रतिक्रिया गर्यो इमेलबाट चिठी पठाउने देश विदेशबाट पत्र, पत्र जुन किसिमको उहाँलाई आयो त्यसबाट पनि उहाँलाई एक किसिमको शक्ति दियो कि ऊर्जा दियो र मलाई लाग्छ यही नै कुरा हो अनि त्यसपछि अरू लेखन लेख्नलाई पनि उत्प्रेरित दिनुभयो जस्तो अब अन्तर्मनको लेखिसकेपछि अन्तर्मन्थन भन्ने लेखेको छ जसमा उहाँको किताबको विषयमा धेरै कुराहरू धेरै मान्छेहरूले मर्मज्ञहरूले भनेको कुराहरू त्यहाँ छ अनि त्यसपछि चाहिँ उहाँले आफ्ना कतिवटा किताबहरू पहिले लेखेका थिए जो मार्केटमा थिएनन् अनि उहाँले त्यो मार्केटमा पनि त्यसलाई ल्याउनको लागि फेरि जस्तो भनौँ लिलाम जो धेरै पपुलर थियो अब छब्बिस वर्षमा उमेरमा लेखेको किताब त्यसलाई पनि र लेखन सन्तान अनि त्यसै चाहिँ हाम्रो अरूहरू जस जगदीशका कथा सङ्ग्रहहरू अनि अग्निशोत्र भने कथा सङ्ग्रहहरू लेख्नुभयो अनि त्यसपछि चाहिँ भनौँ न यो त्यसले पनि उहाँको धोको पूरा भएन र यो हाम्रो जुन पुस्तक भन्नुहुन्छ यो सकस उहाँले लेख्नु हो भन्दाखेरि यही नै कुरा हो उहाँलाई केले अन्त उहाँलाई चाहिँ आत्मबल दियो भन्दाखेरि उहाँको लेखनले उहाँको आत्मबलले साहित्यिक मित्रहरूबाट पाएको हौसलाले होइन अब त्यसै गरी घर परिवारको सहयोग पनि एकदमै उहाँलाई रह्यो बिराम भएपछि चाहिँ उहाँले हरेक पटक चाहिँ भनौँ न घर परिवारको सहयोग चाहिन्छ भन्ने कुरा महसुस गर्नु हो म स्वयं अति नै व्यस्त म धर्मपत्नी भए तापनि मेरो अलिकति काम धेरै व्यस्त थियो पनि र मैले त्यो व्यस्ततालाई पनि सबै घटाएँ भनौँ न धेरै समय उहाँलाई दिएँ किन भन्दाखेरि अब नौ महिनासम्म ब्याङ्क बस्नु पऱ्यो मेरो कति जरुरी कामहरू थियो उहाँले बराबर भन्नुहुन्थ्यो कि तिमीले यसलाई छोडेर तिमी जाऊ भनेर तर मैले छोड्न सकिनँ किन भन्दाखेरि यही नै बेला हो जहाँ श्रीमानले सहयोग गर्नुपर्छ अप्ठ्यारो अवस्थामा भन्दाखेरि सबै कुराको चाँझो पाँचो मिल्यो त्यसैले पनि मलाई लाग्छ उहाँलाई अलिकति त्यसैले अलिकति आत्मबल दिएको हामी श्रुति सम्भेकमा छौँ र कुरा गरिरहेका छौँ उनको सम्झनाकी कृतिकार दुर्गा घिमिरेसँग यो कुराकानीको क्रम जारी रहन्छ हामी केही बेरपछि बाँकी कुराकानी लिएर आउनेछौँ उज्यालो सुन्दै गर्नुहोला एकदम <laughs> गर्मी भएको भएर हाम्रो आउँछ एकैछिन बसेर सकिएन नि म त्यस्तो हतार त छैन त्यहाँ एसी छैन कि त्यसमा त्यो भएर एकदम गरि सही था प्रश् विचार उज्यालो 90 नेटवर्क कार्यक्रम श्रोति सम्वेकमा पुनः स्वागत छ तपाईँ अहिले उज्यालो नाइन्टी नेटवर्क काठमाडौँसँगै देशभरिका विभिन्न एडमिनिस्ट्रेसनहरूबाट एकैसाथ कार्यक्रम श्रुति सम्भ सुन्दै हुनुहुन्छ श्रुति सम्वेगमा हामी आज दुर्गा घिमिरेसँग कुराकानी गरिरहेका छौं विगत केही सातादेखि शुक्रबारको श्रृंखलामा हामी दुर्गा घिमिरेको कृति उनको सम्झनाको वाचन सुन्दै आएका थियौं गएको साता हामीले उनको सम्झनाको वाचन पूरा गर्यौं यस पुस्तकभित्र निकै राम्रा प्रसंगहरू आएका छन् र पनि केही प्रसंगहरू मलाई आफैलाई वाचन गर्दै गर्दा जिउ सिरिङ्ग भएका प्रसंग थिए जसमध्येको एउटा प्रसंग म यहाँ वाचन गर्दै अहिले दुर्गा घिमिरेसँगको कुराकानीलाई जोड्न चाहन्छु अहिले त्यो सबै हटिसकेको छ सम्पर्क कार्यालय सानो कोठा मीन भवनमा सारिएको छ जगदीशसँग तीस वर्ष काम गरेका उनका चालक लगायत अन्य सहयोगी सबैको जागिर गएको छ साहेब गए पहेबसंगे हम भाग्य गयो उत्यंत ममिक बनाई मेरा अज बड़ी पीड़ादायी बारीभरी फूल फुले तर ती फूल में म कई सौंदर्य नो सुनसान चोबार अब कहीं पैले जो चहलपहल हो आज रामनवमी को दिन हो अगिल दिन देखि नोबार में चहलपहल हो रामनवमी जगदीश को जन्मदिन में बिहान देखि नंदिर को दर्शन पूजापाठ भजन कीर्तन दिवसों मानसट खानपीन आदि में दिन बीत ठा नहींन थो शुभकामना दिन देश विदेशबाट फोनका घन्टीहरू बजी नै रहन्थे तर आज त्यस्तो भएन न त बिहानैदेखि फोनका घन्टीहरू बजे न कुनै पूजाआजाको घन्टी एकदमै सुनसान चोबार शोकमग्न चोबार मैले एउटा कविता लेखेर उनलाई सम्झिएर कविता फेसबुकमा राखे आज रामनवमी उनको जन्मदिन साह्रै उराट लाग्दो निरस दिन हर्पल अविरल आँसुको धार बगिरह्यो तिनै आँसुका थोपा थोपालाई सँगालेर मैले उनीको मोतीको माला उनलाई चढाएर आजको जन्मदिन मनाए दुर्गा घिमिरेजी हुनुहुन्छ हामीसँग मैले यो अंशलाई मलाई मन परेको अंश भएर पनि भाषण गरेको थिएँ र तपाईँको कविताको टुक्राले पनि गरेको थिएँ यसभित्र केही कविताका टुक्राहरू आएका छन् तपाईँ कविता पनि लेख्नुहुन्छ म लेख्छु यति बेला म दुर्गा घिमिरेसँग श्रुति सम्वेगमा तपाईँ समक्ष कुराकानी गरिरहेको छु मेरो त्यो उद्देश्य नहुँदा नहुँदै पनि उहाँलाई अझ भावुक बनाइरहेको महसुस गरेको हुनाले म उहाँको लेख्ने प्रेरणा कसरी मिल्यो भन्ने प्रसङ्गतर्फ लाग्छु उनको सम्झनाभित्र दुर्गा घिमिरेको भूमिका यस्तो छ जगदीशको दुःखद निधन भएपछि दुई हप्तासम्म मैले केही पनि गर्न सकिनँ घरमा गर एक्लै बस्दा पनि एकदमै अत्यास लागेर आयो अफिस जान पनि आँट आएको थिएन त्यसपछि छोरी जुनले मलाई उनको घर भाटबटिनमा लगिन्द अठार दिनपछि म एबिसी आएँ त्यो बेला पनि मलाई केही काम गर्ने आँट उत्साह थिएन ममा देखिएको त्यो नैराश्यलाई कसरी कम गर्ने भन्ने विचारले एबीसी नेपालमा सबैभन्दा पुराना कर्मचारी निर्मला बराल र कल्पना काफले दुवैले मलाई चुप लागेर बस्नुभन्दा आफूलाई लागेको कुरा लेख्नलाई प्रेरित गरे भनेर उहाँले यो पुस्तक लेख्नको लागि पहिलोपटक कसरी उहाँमा प्रेरणा आयो अथवा कसले झकझग आयो भन्ने विषयको प्रसङ्ग कोट्याउनु भएको छ दुई हजार सत्ताइस सालमा नेपाल विद्यार्थी संघको स्थापनाको क्रममा र त्यसपछि दुई पटक गरी जम्मा तीन पटकमा तेह्र महिना जेलमा बिताउँदा त्यहाँका घटनाक्रमहरूले मलाई ले लेख्न ले ले ले प्रेरित गरेको थियो जेलको डायरीलाई पछि साफी गरेर जेलको सम्झना नामक पुस्तक तयार भयो जसले दुई हजार उत्तम शान्ति पुरस्कार पनि प्राप्त गर्यो उक्त पुस्तकको अङ्ग्रेजी रूपान्तरण स्ट्रान्ज अलाइभ वुमेन्स मेमोरी इन द प्रिजन नामक पुस्तक पनि तयार भयो धेरै देशहरूमा त्यो पुस्तक प्रचार प्रसार पनि भयो युपस्तक पुस्तक त्यसरी अरू देशहरूमा पनि अनुवाद भइसकेपछि कस्तो प्रतिक्रिया पाउनुभएको छ त्यो अङ्ग्रेजी मैले जस्तो जी, जेलको सम्झेन त्यो चाहिँ मेरो अङ्ग्रेजीमा प्रसारण भयो के पुनः प्रकाशित भयो र एकदमै धेरै मान्छेहरूले मन परायो त्यो साथीहरूले किनभने म महिला रानी सम्बन्धी दक्षिण एसिया र प्रशान्त क्षेत्रको उपाध्यक्ष पनि थिएँ र यो क्रममा चाहिँ मैले विदेशहरू जानु पर्थ्यो मनिला अन्तर्राष्ट्रिय स्तरमा धेरै महिलाहरू जो रातिको एकदम उच्च शिखरमा पुगेका छन् उनीहरूसँग पनि भेटघाट हुने अवसर पाएर एकदमै उहाँहरूले चाहिँ यो यति सूक्ष्म रूपमा जेलभित्रको चाहिँ सम्झना चाहिँ कसैले लेखेको छैन पुरुषहरूले लेखेको छ <coughs> तर महिलाहरु पनि जेल गएका छन् तर त्यो जेलभित्रको कथा र व्यथा र हाम्रो जस्तो नेपाल जहाँ जेलमा जी चाहिँ पागल पनि एकैठाउँमा राखेका थियो त्यतिखेर त्यसपछि विभिन्न हत्याको अभियोगमा लागेका महिलाहरू पनि र त्यसपछि एउटा राजनीतिक कर्मी र विद्यार्थी मौनु त्यतिखेर त म भर्खरै विश्वविद्यालयमा पढ्दै थिएँ एक्काइस वर्षको मात्र थिएँ त्यस त्यस परिवेशमा बस्दाखेरि आफै बौलाउने जस्तो स्थिति हो र त्यसलाई जुन किसिमले मैले लेखेँ त्यहाँभित्रको घटनालाई जस्ताको तस्तै र धेरैले उहाँहरूले मन पराउनु र यो यौ अङ्ग्रेजीमा लेख्नलाई ट्रान्सलेसन गर्नलाई पनि मलाई ग्रेटा राणा नेपालको एकदम प्रसिद्ध लेखिका पनि हो उहाँले हेल्प गर्नुभयो र चाहिँ यो प्रकाशमा आयो अहिले नेपाली राजनीतिमा आउने महिलाहरूलाई तपाईँहरूको पालामा राजनीतिमा आउँदाखेरिको र अहिलेको अवस्था कति फरक देख्नुभएको छ आकाश जमीन फरक है अवेश फरको अल् अवेश बदलि प्रजातंत्र आकना अ त्यतिखेर चाहिँ एकदमै गाह्रो थियो म आफै सम्झन्छु जुन बेला म जेलबाट बाहिर निस्केँ त्यतिखेर म सडकमा हेर्दा या न्यु रोडमा मान्छेले मलाई नोटिस गर्थे कि ओहो जेल जाने आएमा यही हो यही हो भनेर एजि मैले एकदम नराम्रो काम गरेन आएँ भनेर र घरमा पनि मेरो बुवा मलाई धेरै मानसिकता न थियो किन भन्दाखेरि एक त छोरी मान्छे त्यसमाथि अब हाम्रो बाहुनमा त अब चाँडै बिहा गर्ने चलन सोह्र सत्र वर्षमै अब पढ्छु भनेर विश्वविद्यालय पढ्न आएको रान्तिमा लागेको गर्दाखेरि त अब यो यस्तो नेतालाई त कसले बिहा गर्छ किन छोरीलाई बिगारेको यस्ता धेरै कुराहरू पनि भयो मैले रान्तिक छोड्ने एउटा कारण त्यो पनि हो किनभने धेरै मानसिक तनाव आमालाई भयो आमालाई चाहिँ हट ब्लक पनि भयो मेरो आमालाई त्यसपछि म घर छोडेर अब कानुन पढ्न भनेर एमए पास गरिसकेका थिएँ अर्थशास्त्रमा अनि जब काहीँ पनि नपाए रान्तिमा लाए उनाले अनि म सायद म लायर भएँ भनेर स्वतन्त्र रूपमा चाहिँ मैले मुद्दाहरू हेर्न सक्छु भनेर म यहाँ पढ्न आएँ अनि त्यही सन्दर्भमा मैले चाहिँ विश्वविद्यालयमा आर्थिक विकास प्रशासन केन्द्रमा चाहिँ मैले जागिर खाएँ रिसर्च अफिसरको रूपमा र त्यो एउटा परिवेश किन छोडेँ भन्दाखेरि र तपाईँले हेर्ने दृष्टि भन्नुभयो भने अब अहिले त्यो छैन परिवेश किनभने अहिले एउटा स्वतन्त्र वातावरण छ रान्तिमा एउटा अपर्च्युनिटी पनि छ अपर्च्युनिटी यस अर्थमा कि अब एउटा संवैधानिक प्रावधान पनि छ जस्तो अहिले भन तेत्तिस पर्सेन्ट महिलाहरू राज्यको उसमा अधिक तहमा शक्ति संरचनामा हुनुपर्ने एउटा अपर्च्युनिटी पनि छ त्यसैले गर्दाखेरि पनि र अर्को कुरा भनौँ न समावेशीको कुरा पनि जसले विभिन्न तहको महिलाहरू रान्तिको मूल प्रभावमा आइरहेका छन् र रान्तिलाई हेर्ने दृष्टिकोण चाहिँ अलिक फरक र अन्तत तपाईँले बिहा गरेपछि तपाईँ परिवर्तित भएर एउटा गृहिणीको रूपमा पनि आउनु पऱ्यो आउनुभयो होइन त्यसै गरी हरेकले आउनुपर्छ त्यो बाहेकै एउटा व्यक्तिगत मनोविज्ञान फेरि हाम्रो पूर्वेली सभ्यतामा पुरुषको पश्चिममा पनि होला नहोला कस्तो छ भने जस्तो यही पनि यही पुस्तकभित्रै पनि जगदीश सरले कतिपय ठाउँमा तपाईँले लगाएको पहिरन अथवा मेकअपमै पनि कमेन्ट गर्नुभएको छ त्यो राजनीतिबाट आको मान्छेलाई त्यसमा संयोजन भएर फेरि बस्नलाई सहज हुन्छ मलाई त्यस्तो गाह्रो भएन किनभने मलाई अरु सबै कुरा गर्न स्वतन्त्र थियो जगदीशजीले चाहिँ मलाई जस्तो भन्नु तिमीहरू जस्तो मान्छेले त्यतिखेरसम्म पनि राजनीतिमा महिलाहरूको प्रवेश थिएन जुन भनौँ एकतिस सालमा मेरो बिहा भयो अनि के भन्नु समाजसेवा बधी कामहरूपट्टि लाग भन्दाखेरि मैले त विश्वविद्यालयमै उहाँसँग बिहा हुँदा म विश्वविद्यालयमा काम गर्थेँ त्यसपछि कन्टिन्यू म विश्वविद्यालयमा पाँच वर्षमा काम गरेँ त्यसपछि म समाजसेवा परि समन्वय समिति थियो त्यसमा सदस्य सचिवको रूपमा विश्वविद्यालय काजमा आएँ अनि समाजसेवामा लागेँ मलाई गाह्रो किन भएन भन्दाखेरि मलाई एकदमै जगदीशीले समाजसेवामा अरू काममा एकदमै हौसला मलाई दिनुभयो केही मलाई घरको बर्डनहरू लिने दिनु भएन पछि पछि उहाँले के भन्नुभयो भने अब कमाउने कुरामा पनि अब सुरु सुरुमा त एक चार दुई चार वर्ष चाहिँ दुःख नै भयो उहाँले के भन्छ तिमीलाई कमाउनै पर्दैन पैसा म कमाउँछु बिहान काम गर्छु बेलुका काम गर्छु तिमी बदी काम गर लेख पढ त्यसपछि चाहिँ समाजसेवा गर जेल तिमीलाई सन्तोष हुन्छ र त्यो पनि एउटा ठुलो प्रेरणा हो होइन मैले तर भनौँ मैले घरलाई पनि एकदमै धेरै ध्यान दिएँ किनभने म सासु ससुराहरूसँग बसेँ मसँग बाँचुञसम्म सा पनि सासु ससुरा साथ नै हुनुहुन्थ्यो त मलाई धेरै सहयोग पनि भयो हुन त मान्छेहरू भन्छन् कि हो यस्तो जोइन्ट फ्यामिलीमा अब सासु ससुरासँग बस्न गाह्रो हुन्छ तर मैले त एउटा ठुलो सहयोग मैले प्राप्त गरेँ मेरो जति पनि बाहिर एक्टिभिटीमा चाहिँ त्यसले सहयोग गरेँ किनभने बच्चाहरूलाई त आमाले हेरिदिनुहुन्थ्यो मलाई त्यो दायित्व धेरै गर्नु परे पुरा परेन मलाई कुनै असहज पनि वातावरण मलाई भएन जस्तो बिहा गरेर भर्खर भर्खर नयाँ जोडी बन्दै गर्दा चाहिँ म हिँड्दा हाई गर्थेँ ठुलो स्वरले हाँस्थेँ होइन हात उठाएर चाहिँ नि मैले अभिवादन गर्थेँ तर उहाँले मलाई नमस्कार गर मुस्कान मात्रै गर भनेर सिकाउनु भयो भन्ने कुराहरू राख्नु छ नि त्यसमा चाहिँ मैले पहिला गरेको ठिक रहेनछ जस्तो महसुस भयो यहाँलाई एकदम भयो अहिले सम्झाउनु चाहिँ मलाई राम्रो कुरा सिकाएको रहेछ हाई हाई गरी यसरी हिँड्नुभन्दा त दुईवटा हात जोडेर नै म अहिले कहिले पनि कसैले एक हातले म गर्दिनँ दुई हातले नै गर्छु उहाँले नै सिकाइदिएको मलाई अलिकति केटाकेटी पनि थियो कि ममा अब म अब एक किसिमले लिडरै जस्तो थिएँ अब नेभीसँगको फाउन्डर अहिलेका ठुल्ठुला मन्त्री प्रधानमन्त्रीहरूसँग साथ बसेर काम गरेको होइन अब मलाई चाहिँ त्यतिखेर मैले सायद यो नजानेन सिकिन्छ यी सबै कुराहरू धेरै सिकिन्छ जीवनमा कि सुरुमा सिकाएर हिँड्छु काली रान्तिमा लाग्यो हाहु भयो त्यसपछि आएपछि घरमा आएपछि पनि धेरै कुरा बानी बेहोरमा परिवर्तनहरू गर्नुपर्ने होइन अब कति कुरा त गृहस्थी गर्नेलाई अब हात सात पकाउनु पर्ने यी सब कुराहरू त जानेकै थिएन नि होइन त्यो सबै बिस्तारै बिस्तारै त्यो अझ पनि मैले मलाई लाग्छ त्यो म यो कुराहरू जान्दा पनि जान्दिनँ मैले किताबमा पनि लेखेको छु के पकाउन गएँ भने के हात पोल्थ्यो उ गर्थ्यो त्यो हुन्थ्यो तर के भन्दाखेरि मलाई असहज लागेन बिस्तारै मैले आफूलाई अनुरूप बनाएँ जगदीश घिमिरे सरको व्यक्तित्वतर्फै फेरि म फर्किएँ जस्तो अघि पनि मैले यो प्रश्न सोधेको थिएँ यो अलिकति फरक आशय म फेरि सोध्दैछु एउटा व्यक्तिको त्यस्तो किसिमको निडर साहसी र लोकप्रिय हुने व्यक्तित्व निर्माणका लागि उहाँको जस्तो यो उहाँको निधन हुँदाखेरि पनि यति धेरै मलामी यति धेरै मानिसहरू अरूले पनि लेख्छन् अरूले पनि समाजसेवा गर्छन् तर त्योभन्दा फरक पाटोमा पृथक रहेर सबैसँग तटस्थ भएर चाहिँ कार्य गर्न सक्नुको पछाडि उहाँको कस्ता किसिमका अध्ययन र उहाँको व्यक्तित्व निर्माणमा के किसिमको शैली अप्नाउनुहुन्थ्यो त्यो केही तपाईँलाई अनुभव छ अब उहाँ त धेरै पढ्ने नै हो धेरै कुराहरू उहाँलाई नि अब कसरी मान्छेसँग डिल गर्ने व्यवहार गर्ने यी सबै किसिमका उहाँले अध्ययन गर्नुहुन्थ्यो पढ्ने किताबहरू डिल कार्नेको किताबहरू उहाँले असाध्यै मन पराउने हाउ टु विन फ्रेन्ड्स भन्ने जुन असाध्यै उहाँले मन पराउने र त्योभन्दा बाहेक चाहिँ उहाँको धेरै अध्ययन थियो मलाई अचम्म लाग्छ उहाँ यति पढ्नुहुन्थ्यो यति पढ्नुहुन्थ्यो देख्नेलाई झर्को लाग्ने गरी कहिले पनि उहाँको हात खाली हुँदैन थियो कि अब लेख्दाखेरि पनि अब पपुलर हुने कारण पनि मान्छेले मन पराउने कारण पनि अब जस्तो हामीलाई कस्तो कुनै कुरा लेख्नु पऱ्यो भने हाम्रो एउटा केही मर्यादा हुन्छ कि अब यति त नलेखौँ उहाँले लेखेको कुरालाई पनि म कतिचोटि चाहिँ म उहाँलाई भन्थेँ प्लिज यो हर चाहिँ हटाइदिनुहोस् काली गर्नुहुन्थ्यो जस्तो नेताहरूलाई अब त्यो चाहिँ मलाई उति साह्रो मनपर्दैन फेरि मलाई चाहिँ काङ्ग्रेससँग जोडेर हेर्थेँ म अनि त्यो लेखेको अलिकति गाली गरेको मलाई मनपर्दैन त्यो त्यो शब्दहरू कतिचोटि मैले हटाएको पनि छु तर उहाँ नमान्ने धेरै यसो कि स्पष्ट हरेकलाई चाहे त्यो राजनीतिक नेता होस् चाहे समाजसेवी होस् उहाँले जुन किसिमले भन्नुहुन्थ्यो नि प्रष्ट रूपमा न कसैसँग नडराएक नै अभिव्यक्ति भनौँ न मान्छेले चाहिँ अब यस्तो किसिमको चाहिँ अभिव्यक्ति जसले गर्दाखेरि चाहिँ एकदम मनमा मन लागेको कुरा सट्टा भने कसै मले जान्दा गर्ने के यही कारणले गर्दाखेरि पनि उहाँ धेरै पपुलर हुनुभयो र अर्को कुरा पपुलर हुने कारण चाहिँ के भने जुन किसिमको विकासको काम राम्रे छापमा भयो एउटा अनकन्टा ठाउँ जुन बेला हामी पहिले बिरा बिहा गरेर जाँदाखेरि एकदम त्यो गाउँ जहाँ बत्ती थिएन जहाँ एउटा सिटामल पनि पाउँदैन थियो हामी त सानो सानो हो अनि एकदमै हामीलाई चाहिँ गाह्रो थियो र त्यस्तो ठाउँमा चाहिँ अहिले एउटा पुरा रूपान्तरण भएको छ हस्पिटल भनौँ न अनि विभिन्न किसिमको उपचारहरू हुन्छ अपरेसनहरू हुनेदेखि लिएर पानी बोक्दाखेरि चाहिँ बोक्नलाई चाहिँ जस्तो कोसीमा जानु अब अहिले घर पानी पोएको छ उजा डाँडाहरू उज्यालो भएको छ भनौँ न रुख मान्छेको जीवनस्तरमा परिवर्तन भएको छ जस्तो भन्यो कृषि काम को कामहरूबाट त्यसै गरी सहकारीबाट मलाई लाग्छ यी सबै कुराहरूले गर्दाखेरि अनि साहित्यिक उहाँको चाहिँ संलग्नता यी सबै कुराले गर्दा मलाई लाग्छ उहाँलाई धेरै पपुलर भएको हुना धेरै मान्छेको मन र मोटोभित्र उहाँ बस्नुभएको जागिर र समाजसेवाको बिचमा चाहिँ उहाँले पढ्ने र लेख्ने समय कुन बेला छुट्याउनुहुन्थ्यो बिहान बे बेलुका राति निन्दा जहिले पनि उहाँको हातमा किताब सुत्नुभन्दा अगाडि चाहिँ जहिले पनि किताबै हुन्थ्यो ओछ्यानै किताब बाहिर विदेश जानुभयो भने बक्सामा आधीजसो किताबै हुन्थ्यो किनीहरूले मैले कति किताब किन्ने म बिहा गरेँ जनकपुर जाँदा म छक्क पढ्थेँ भर्खरै अब उहाँको घर चाहिँ जनकपुर थियो यति किताबहरू त्यो देखेँ मैले उहाँको अनि त्यसपछि अरू बेला पनि जहाँ पनि किताब पढिहाल्ने एकछिन पनि चुपलाएर नबस्ने त्यही कारणले पनि मलाई लाग्छ अब यहाँको एबिसी नेपाल संस्था अब लामो समयदेखि आफै संस्थामा पनि पुरै बिजी हुनुहुन्छ फेरि तासेसा पनि एक ठाउँमा छ जगदीश सरका सपनाहरू छन् त्यसमा त्यो दुबैलाई यहाँले कसरी संयोजन गरेर अगाडि बढ्नुहुन्छ केही प्लानहरू बनाउनु भएको छ अब त्यस्तो मैले अब एबिसीसँग त म एकदमै धेरै इन्भल्भ छु मलाई यति धेरै कामहरू छ कि मलाई अन्त हेर्ने फुर्सद पनि छैन त्योभन्दा बाहेक म हस्तकला उत्पादक सङ्घको अध्यक्ष पनि छ त्यो ठुलो एउटा संस्था हो जहाँ चाहिँ धेरै महिलाहरू काम गर्दछन् त्यहाँ पनि हत्या गरिरहेछु त्यस्ता अरू संस्थाहरू र तामाकोसीको पनि म संस्थापक सदस्य छु अब तामाकोसीमा मैले धेरै समय दिन सकिरहेको छैन किनभने म यहाँ छु तर मैले जगदीशजीको यो निधन भएपछि मैले अघि पनि भने उहाँले चाहेको दुईवटा कुरा एउटा साहित्य र अर्को कुरा विकास र महिलाहरू निमुखा महिलाहरू र को लागि के गर्ने भनेर त्यहाँ धेरै युट पोल्याप्स क्याम्पहरू चलेको थियो अघि अनि मैले पनि उहाँको उहाँ बितेको चार महिनापछि चाहिँ मैले एउटा क्याम्प त्यहाँ लगेँ मैले आफै प्रयास गरेर अस्ट्रेलियाको नारी निकुञ्जीसँग अनि बिसजना महिलाको शल्यचिकित्सा पनि गराएँ युट्रेस बुलाउस क्याम्प त्यो धेरै ठुलो समस्या हो गाउँघरको लागि त्यसै गरी अर्को एउटा क्याम्प चाहिँ यहाँ के अरे बालकोटमा एक सयभन्दा बढी महिलाले गाइनोकोलोजिस्ट टेस्टहरू गरे उहाँहरूको उपचार पनि भयो त्यो दुईवटा कुराहरू गरेँ अब मैले सकेसम्म भनौँ न अब एउटा म प्रतिष्ठानको अध्यक्ष बनेछु जगदीशको प्रतिष्ठान त्यसमार्फत पनि गरिबहरूलाई औषधि उपचारको सुविधाहरू प्राप्त भइरहेछ सोच्दैछु र एउटा सोच चाहिँ के थियो भने रामेसाबको निम्ति गर्ने मैले आफ्नो किताबमा पनि लेखेको छु जगदीशजी भनेको एउटा राष्ट्रको सम्पत्ति हो र मैले विदेशमा पनि बस्दाखेरि बेलायतमा दुई वर्ष बसेँ र त्यहाँ सेक्सपियरको सेन्टर पनि हेरेका थिएँ र बडो प्रभावित भएको थिएँ प्रयोग गरेका सामानहरू सबै कुराहरू भनौ न त्यो एउटा चाहिँ धेरै विश्वका धेरै मान्छेको लागि एउटा पर्यटकीय स्थल भएको छ अनि जगदीशजीले जुन माटोमा भनौँ मा न आफूले त्यत्रो धेरै चाहिँ लगानी गरे आफ्नो श्रम आफ्नो केही पुँजीहरू र मलाई लाग्छ आफू यो त्यो त्यसलाई चाहिँ गाउँको जिल्लाको नक्सा पेर्नलाई प्रयास गरे मलाई चाहिँ राष्ट्रले पनि त्यो कुराहरूलाई महसुस गरेर उनको स्मृतिमा जस्तो भनौँ त्यो जगदीश घिम्रे प्रतिष्ठानको नाममा उनको जन्मघर जुन छ त्यो अहिले सरकारले हडप गरेको छ त्यो एकपटक गरेको थियो त्यो अहिले त्यत्तिकै छ चा, त्यसलाई चाहिँ मलाई लाग्छ एउटा जगदीश घिम्रे स्मृति स्थल चाहिँ बनाउनुपर्छ होइन त्यसको निम्ति पनि मैले पहल गर्ने विचार गरेको छु र मेरो किताबैबाट पनि मैले त्यो कुराहरू भनेको छु र म जिल्लामा जाँदा पनि सम्बन्धित मानिसहरूसँग कुरा पनि गरेको छु र धेरै कुरा शारीरिक रूपले गर्न नसके तापनि अब भनौँ न एक किसिमको स्ट्रक्चर तयार भइसकेको पहलहरू अब करिब हामीसँग समय सकिसकेको छ तर पनि मलाई भन्नु मन छ यो उनको सम्झनाका पाठक र हाम्रो रेडियोबाट सुन्नुहुने श्रोता जसले कतिपयले पुस्तक देख्नु पनि भएको छैन सुनेकै भरमा मात्रै थाहा पाउनुभएको छ उहाँहरूलाई के सन्देश दिन चाहनुहुन्छ मलाई लाग्छ सबभन्दा पहिले त शोकलाई शक्तिमा बदल्नुपर्छ भन्ने मेरो मुख्य सन्देश हो किन भन्दाखेरि आखिर म शोक गरेर रोको रोएँ बसेको भए कृतिहरू आउने थिएन मैले कृति लेखेँ र धेरैले सुन्ने अवसर पाउनुभयो मन पराउनु भयो एउटा होइन सँगसँगै मैले अर्को पनि अब प्रेमको बगैँचा मेरो अर्को कविता सङ्ग्रह छ जो भाद्रको पहिलो हप्तामा निस्किँदैछ मलाई लाग्छ त्यो सामाजिक कुरीति र कान्धनहरूबाट पनि हामी मुक्त हुनुपर्छ बिस्तारै जुन किसिमले भनौँ न महिलाहरू श्रीमान मरेपछि घरबाट बाहिरै ननिस्किने त्यस्तो किसिमको हाम्रो परम्परा छ एक वर्षसम्म अनि त्यसपछि पुरै सेतो पहिरनमा बस्ने पनि छ तेह्र दिनसम्म म चाहिँ के भन्छु भने यी ती सांस्कृतिक मान्यताहरूमा पनि अब हामीले परिवर्तन गर्नु पर्दछ र आफूले सकेको शोकलाई शक्तिमा बदलिएर कसरी क्रिएटिभ कामहरू गर्न सकिन्छ त्यो गर्दा आफूमा त त्यसबाट लाभान्वित हुँदैनन् सम्पूर्ण समाजलाई एउटा सकारात्मक सन्देश पनि जान्छ लेखनबाट र अरू कुराहरूले म त्यही नै सन्देश दिन्छु र अस... एक मिनट मेरो एउटा बाँकी नै छ म एकदमै धेरै धेरै धन्यवाद दिन चाहन्छु यो उज्यालो एफएमलाई यो श्रुति जुन तपाईँहरूले प्रसारण गर्नुभयो जो किताब पढ़् चाहे थोड़ी चाहे किताब पढ़ना पाइ रहा तरचन को मध्यम धरें सुन पे को मन मस्तिष्क में धरें असर गो रेल फोन भी करनौट करना पुस्तक में मैं जो मौका दूसरी एकदम धीरे उजाले एफ एम लाई धन्यवाद रेर शुभकामना हस् धन्यवाद तब को आनी अझ धेरै लोकप्रिय बनोस् हाम्रो साधुवाद श्रुति सम्वेकमा यतिन्जेल तपाईँ दुर्गा घिमिरेसँगको कुराकानी सुन्दै हुनुहुन्थ्यो उनको सम्झना कृतिकी कृतिकार दुर्गा घिमिरेसँगको कुराकानी सँगै आजलाई श्रुति सम्वयोगको समय सकिएको छ अर्को साता अर्को कुनै गद्दी लिएर आउनेछौं तबसम्मका लागि प्राविधिक साथी दिनेश निरौला र म अच्युत घिमिरे बुलबुल विदा चाहन्छौ शुभरात्री चा।